अहिले आफू र आफ्ना साथीसङ्गीहरू आत्मनिर्भर भएको र समाजमा खुलेर बोल्न तथा व्यवहार सञ्चालन गरेको देख्न पाउँदा गुल्मी गुल्मितम्घासकी सुन्तली छुधारा निकै हर्षित र सन्तुष्ट हुनुहुन्छ सुन्तली मात्र होइन धेरै ठाउँका महिला दिदीबहिनीहरू अहिले आफूसँग बचेको केही रकम बचत गर्न आर्थिक कारोबार सञ्चालन गर्न र अरूसँग खुलेर बोल्न सक्ने भएका छन् यस्तो खालको अवसर सिवायशी बाग्लुङले ती दिदीबहिनीहरूलाई दिएको हो सिआइसी संस्थाबाट रकम लिएर अहिले आफ्नो केन्द्रका दिदी बहिनीहरूले व्यावसायिक पशुपालन तरकारी खेती कसैले आफ्नो व्यापार सञ्चालन गरिरहेको र रा, अहिले उनीहरू आत्मनिर्भर बनेको देख्दा आफ्नो मन प्रसन्न भएको सुन्त बताउनु कसैले भैँसीलाई एकदम हामी भनेर उनीहरू खेल्न थालेँ खेल्दा खेल्दा खेल्दा आजदेखि उनीहरूले दुई लाख तिन लाख पैसा मागेर उनीहरूका दुला ठाउँ ठाउँमा गएर सन पसल गर्दाखेरि उनीहरू त सुनै र पिहाली हुन थाले उनीहरू राम्रा हुँदाखेरि पनि मेरो मन त देख्दाखेरि पनि कति अर्का लाग्छ मलाई कति बोल्स लाग्छ अहिले त सुन्तली दिदी भनेर मलाई उनीहरूले दि सुन्तली दिदी नमस्ते सुन्तली दिदी नमस्ते भन्छन्दी मैले लाउन नपाए केही नगर्न पाएँ पनि म खुसियाली भएर आउँदाखेरि उनले राम्रै तरिकाले व्यवसाय गर्दै गरेर गरेर व्यवहार ढङ्ग लगाइदिँदै लगाइदिँदै जाँदाखेरि कति भएर मलाई त्यही हर्क छ मलाई अपुर केही छ सुरुमा समूह बनाउँदा सुन्तली दिदीलाई निकै समस्या परेको थियो तर अहिले सबैले बचत गर्ने र ऋण लगानी करने संस्था को सेवा सुविधा बुझे आबद्ध हो थप हौसला मिलेको फेरि दिदी बहिनी किन सुमटिस् तैँले किन राखिस् तिनी यिनी गरिब बस्तीले पैसा खाइदिलान् तँलाई पार्लान् भन्ने कुरा गर्नुभयो दिदीबहिनीहरूले मलाई त वर्ष दिनसम्म मलाई त आँगा घाम पनि लागेन मलाई घर गर, के गरम कसो गरम कस्तो गरम कस्तो यो सस्तोसित त छुट्याउँ कि म लुकु कि के गरौँ भन्ने भएँ त्यस्तो हुँदा हुँदै सबै यताउति दिदीबहिनीहरू वाड वाडमा ए राम्रै हो महिला आर्थिक सामजिक सशक्तिकरणालन करो कार्यक्रम कर पेन्सनको व्यवस्था तथा अनुदान लगायतका सुविधाहरूको व्यवस्था पनि गरेको वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिप्रसाद शर्मा बताइ आर्थिक रूपमा तपाईँहरूको सशक्तिकरण हुन सकोस् तपाईँहरूको सामाजिक रूपमा तपाईँहरूको सशक्तिकरण हुन सकोस् सिवाइसी नेपालको चाहना पनि यही रहेको छ अर्को कुरा लघु कार्यक्रममा हाम्रो सबै शाखाहरूमा हन्ड्रेड असुली छ किनभने यसमा महिलाहरूसँग हामी विशेष गरी बिना कार्यक्रम सञ्चालन गरिरहेका छौँ पैसा कमाउनु मात्र ठुलो कुरो होइन त्यसलाई कति बचाउनु भएछ भन्ने कुराहरू ठुलो हो त्यो भएको हुनाले बचतको कुराहरूलाई पनि हामी मूल्याङ्कन गर्दाखेरि हेर्छौँ तपाईँहरूले बचत कति गर्नुभएको छ सिआइसी पेन्सन बचतमा आबद्ध सदस्यहरू कति हुनुहुन्छ तपाईँहरूले आफ्नो गाउँ टोल छिमेकमा सामाजिक प्रायः घरकै चुलोचौको घाँस दाउरा र बालबच्चाहरूको स्याहार सुसारमा व्यस्त रहने महिला दिदीबहिनीहरू अहिले आर्थिक रूपमा पनि सबल भन्दै जान थालेका छन् बचेको थोरै रकम पनि बचत गर्ने बानीको विकास उनीहरूमा बढ्न थालेको छ आर्थिक रूपमा मात्र नभई सिआइसी नेपालबाट उनीहरूले सामाजिक संस्कार अनुशासन र व्यक्तित्व विकासका कुराहरू पनि सिक्दै आइरहेको र यति बेला खुलेर बोल्न सक्ने समेत उनीहरू भएका छन् सिआइसी नेपाल संस्थाले दुई सालमा नेपाल राष्ट्र ब्याङ्कबाट अनुमति प्राप्त गरी दुई सालदेखि लघुवित्त कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ गुल्मीमा दुई हजार चौसठी सालदेखि यसले आफ्ना कार्यक्रमहरू का सञ्चालन गर्न थालेको हो यति बेला गुल्मीमा पञ्चासी महिला समूह र एक पुरुष समूह गठन भए आफ्ना कार्यक्रमहरू का सञ्चालन गर्दै आइरहेका छन् यसले गुल्मीमा त नभई अन्य धेरै जिल्लाहरूमा पनि यस्ता कार्यक्रमहरू का सञ्चालन गर्दै आइरहेको छ